नमस्कार अर्पण सबैका लागि सधैका लागि रेडियो अर्पणसँग इन्टरनेट अनलाइनमा डब्लू डेडियो अर्पण डट कमबाट पनि संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय समाचारमा तपाईलाई स्वागत छ म सुजिता हमाल स्थानीय एकासी दशमलव सात पाँच प्रतिशत अङ्क ल्याएर एसएलसीमा फेल भएका चितवनका देवेश अधिकारी अन्तत परीक्षामा उत्तीर्ण भएका छन् परीक्षा नियन्त्रण कार्यले उनको नतिजा प्रकाशनमा त्रुटि भएको भन्दै उनी पास भएको जनाएको छ नेपाली विषयमा एकहत्तर अन्य छवटा विषयमा नब्बे भन्दा धेरै अङ्क ल्याएका उनको सामाजिक अध्ययन विषयमा मात्र अठार अङ्क आएको थियो परीक्षा नियन्त्रण कार्य स्रोतले सामाजिक विषयमा पनि उनले राम्रो अङ्क ल्याएर पास भएको जनाएको छ बिहिबार देवेशले पुनर्योगको ला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 पूर्वी चितौनको वीरेन्द्रनगरमा रहेको वीरेन्द्र आदर्श उच्च माध्यमिक विद्यालयमा एक वर्ष बितिसक्दा पनि व्यवस्थापन समिति गठन हुन सकेको छैन अघिल्लो व्यवस्थापन समिति विषम दुई हजार अडसट्ठी सालको फागुनमा विघटन भए पनि सहमति जुट्न नसक्दा नयाँ समिति गठन हुन नसकेको हो राजनीतिक दाउ कारण समिति गठन हुन नसकेको विद्यालयले जनाएको छ विभिन्न दलले आआफ्नो व्यक्तिलाई अध्ययन बनाउनु बनाउनुपर्ने अडान नछाडेपछि समिति गठनमा समस्या देखिएको विद्यालयका प्रचार केश सिगदेलले जानकारी दिनुभएको छ पछिल्लो समय सबै क्षेत्रमा राजनीतिक सहमति हुने गरेको छ प्रचार सिगदेलले भन्नुभयो अभिभावकलाई मात्र बोलाएर समिति हु। गठन गरिएको भए पहिले नै गठन हुन्थ्यो राजनीतिले गर्दा धेरै अप्ठ्यारो पारेको छ अघिल्लो व्यवस्थापन समिति विघटन भएपछि नयाँ समिति गठनका लागि पाँच पटक अभिभावक भेला बोलाइए पनि सहमति जुट्न नसकेको सिगदेलले बताउनु व्यवस्थापन समिति गठन नहुँदा यस एस वर्षको एसएलसी परीक्षाको नतिजा समेत असर गरेको विद्यालयले दावी गरेको छ विद्यालयमा रिक्त शिक्षक पद पूर्ति नहुँदा यस एस वर्षको एसएलसीमा राम्रो नतिजा ल्याउन नसकेको पनि एउटा कारण रहेको प्रचार सिग्देलले बताउनु भएको छ सो विद्यालयमा गत वर्ष सामाजिक विषयको शिक्षकको पद रिक्त भएको थियो साथै व्यवस्थापन समिति नहुँदा विद्यालयका अन्य क्रियाकलापमा समेत प्रभाव पारेको विद्यालयले जनाएको छ नेकपा एमालेका पोलिट ब्यूरो सदस्य सुरेन्द्र पाण्डेले देशको भौगोलिक बनावट अनुसार मिश्रित प्रकारको संघीयता देशका लागि आवश्यक भएको बताउनु भएको छ नेकपा एमाले क्षेत्र नम्बर दुई चितवनको शक्तिपुरमा आज भएको क्षेत्रीय कमिटी समीक्षा बैठकमा बोल्दै नेता पाण्डेले नेकपा माओवादीले जातीय राज्यको अडान नछडेकाले संविधान नबनेको बताउनु भएको छ नेता पाण्डेले नेकपा एमाले बहु पहिचान सहितको संघीयताको पक्षमा रहेको जानकारी दिँदै पाण्डेले सबै जातिलाई अनपत्व महसुस गर्ने संयता बनाउन नसके मुलुकद्वन्दमा जाने बताउनु भएको छ कार्यक्रममा नेकपा एमाले केन्द्रीय लेखा सदस्य जेपी भेटवाल राष्ट्रिय प्रतिनिधि परिषद सदस्य कृष्ण खनाल नेकपा एमाले चितवनका अध्यक्ष जीएन थपलिया लगायतले बोल्दै समसामिक राजनीति र संविधान सभा निर्वाचनमा खेल्नुपर्ने भूमिका आफ्नो कार्यक्रममा क्षेत्र नम्बर दुई अन्तर्गतका शक्तिखोर सिद्धि जुटपानी पिठुवा चैनपुर पदमपुर र रत्नगरका पार्टी प्रमुखले आ आफ्नो क्षेत्रमा भएको पार्टीको गतिविधिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए क्षेत्रीय अध्यक्ष कृष्ण कुमार डल्लाकोटीको अध्यक्षतामा कार्यक्रम भएको थियो संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति चितवनले आज जिल्ला प्रशासन कार्य चितवनमा एक घण्टा धरना पिपरियामा दलित बस्तीमा गएर समुदायबाट भएको आक्रमण तथा लुटपाटको घटना आफ्नो ध्यान आकर्षण भएको भन्दै समितिले आज शान्तिपूर्ण धरना दिएको हो आक्रमणमा पैसठी भन्दा बढी घर भत्काइएको र बीसजना घाइते भएको भन्दै सु घटनाको घोर निदा भर्सना गर्दछौ समितिले आज बुझाएको ज्ञापन जनाइएको छ घाइती सुरक्षा को ग्यारेटी छुआछूत एन दुई हजार अड़सठी अनुसार पीड़क सम्मी को, को मांग करते दलित संबद्ध विभिन्न संगठन ने आज धरना दिया घटा धरना पति प्रमुख जिला ज्ञापन पत्र बुझाइक नेपाल विद्युत प्राधिकरण भरतपुरको टोलीले आज विद्युत चोरी गर्ने तेह्रजनालाई पक्राउ गरी कारवाही गरेको छ प्राधिकरणले गरेको छड़के जाँचका क्रममा दसजना पुरुष र जना महिला रहेका छन् प्राधिकरण प्रवक्ता सुरेश पण्डितले जानकारी दिनुभएको छ गीतानगरबाट चारजना पटियानीबाट तीनजना पार्वतीपुरबाट चारजना र शिवनगरबाट एक र भनपा आठबाट एकजना पक्राउ पा परेका हुन् टोलीले एक थान पानी तान्ने मोटरसमेत बरामद गरेको छ टोलीमा सशस्त्र प्रहरी बिसजना जनपद प्रहरी एघारजना र कर्मचारी बाइसजना रहेका थिए यसैबीच प्राधिकरणले समयमै विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काट्ने काम पनि तीव्र रूपमा अगाडि बढाएको छ Let's <laughs> go. चितवनको माडी ठोरी हुलाकी सडक स्थित मेघौलीको नारायणी नदीमा बनाउन सुरु गरेको पुल निर्माणको काम रोकिएको छुञ्जले वातावरण बहुचर्चित माडी ठोरी हुलाकी सडक हुँदै पश्चिम नेपाल जाने वैकल्पिक राजमार्गका लागि बन्न लागेको पक्की पुल निर्माणको काम रोकिएको हो निकुञ्ज र स्थानीयको विवाद बढ्दै गएपछि अहिले स्थानीय वासी आन्दोलित भएका छन् सरकारी निर्णयमा कुल बत्तीस करोडको लागतमा पक्की पुल निर्माण गर्न लागि हो दुई करोड रुपियाँको काम भएपछि काम रोकिएको सुपरभाइजर पीताम्बर अर्याली बताउनु भएको छ उहाँका अनुसार दुई हजार उनकारले टेन्डर प्रक्रियाबाट पुल निर्माणको जिम्मा रमन एन्ड पम्प जोइन्ट भेन्चर कम्पनीलाई दिएको थियो असोचमा माटो परीक्षण लगायतका परीक्षण पछि गएको पुसबाट निर्माण थालिएको भए पनि अहिले अवरोध आएको उहाँको भनाइ छ सात मिटर लामो पुल निर्माण अघि नै प्रभाव मूल्याङ्कन हुनुपर्नेमा नभएकाले समस्या आएको चितुवन निकुञ्जका सहायक संरक्षण अधिकार टिकाराम पौडेल कोरिडोर क्षेत्र भएकाले वातावरणीय प्रभाव मूल्याङ्कन आवश्यक भएको उहाँको भनाइ छ काम सुरु भएर पनि रोकिएको भन्दै तत्काल काम अघि बढाउन स्थानीयले माग गरेका छन् स्थानीय मिनानी उपयले पर्यटकीय क्षेत्र भएकाले पुल निर्माणसँगै विकासले फडको माने बताउनु भएको छ उनीहरूले चरणबद्ध आन्दोलनको घोषणा गरेर पुल लागि दबाब दिँदै आएका छन् माडी रूटमा सञ्चालित आत यातायातका साधनहरूको भाडा दर रेटमा समायोजन गरिने भएको छ नारायणी यातायात व्यवसायी संघका अध्यक्ष गोकर्ण पर प्रसाद पराजुलीले माडीमा भाडा समायोजन गर्न यातायात व्यवसायीहरू राजी रहेको बताउनु भएको छ भ्रष्टाचार विरुद्ध अभियानले माढीको बसन्तपुरमा आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा स्थानीय बासिन्दाहरूले भाडा दर्रेट रेट चर्को भएको भने विरोध जनाएपछि यातायात व्यवसायीहरूले भाडामा संयोजन गर्ने प्रतिबद्धता जनाएको हो, हो। रिउ खोलामाथि पुल बनेको र सड़क कालोपत्रे भएकाले सरकारी मापदण्ड अनुसार आफूहरू भाडा लिन तयार रहेको माडीमा नारायणी यातायात व्यवसायीसँगै चितवन यातायात व्यवसायी सावरिक सवारी साधनहरू भाडामा रहेका छन् कार्यक्रममा जिल्ला विकास समितिका अध्यक्ष प्रकाश पौडेल चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अध्यक्ष कमलचङ कुवर जिल्ला प्रशासन कार्यका प्रतिनिधि नवीन देउजा लगायतले उठेका आफ्नो कार्यको सवालहरूको जवाब दिएका थिए सो कार्यक्रम भ्रष्टाचार विरुद्ध ब्याङ्कका अध्यक्ष भीमबहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा उपाध्यक्ष डाक्टर ईश्वरी राज लौडारी कोषाध्यक्ष रविन्द्र खनाल लगायतले मन्तव्य व्यक्त बे गरेका थिए पूर्वी चितवनको जुटपानी गाविसमा आज स्थानीय निकायलाई प्राप्त अनुदान रकम खर्चको पुनरालोकन तथा समुदायको संलग्नता सर्वेक्षण सम्बन्धी सार्वजनिक सुरुवाई कार्यक्रम सम्पन्न भएको छ स्थानीय शासन तथा उत्तरदायी संयन्त्र हेटौँडाको सहयोगमा खैरेनीले आयोजना गरेको सो कार्यक्रममा गाविसले विकास निर्माणको क्षेत्रमा गरिरहेको काम र सुधार्नुपर्ने विषयमा सवाल जवाब गरिएको थियो कार्यक्रममा सहभागी सरोकारवालाहरूले गाविसले विकास निर्माण खानेपानी महिला बालबालिका दलित सीमान्तकृत वर्गको हितका काम गर्न नसकेको गुनासो गरेका थिए गाउँवासीको समस्या सुनिसकेपछि गाविस सचिव राम्रसाद सापकोटाले योजना समस्या असीमित तर बजेट थोरै भएकाले ग्रामीण क्षेत्रको विकासमा काम गर्न समस्या भएको बताउनु भएको छ महिला सगन विकास केन्द्रकै सदस्य एवं श्रोत व्यक्ति सुनिता डल्लाकोटीको अध्यक्षतामा कार्यक्रम भएको थियो दलित समुदायका लागि नेतृत्व विकास तालिम आजबाट रत्नगरमा शुरू भएको छ रत्नगर नगरपालिका र संयुक्त दलित नगर विकास समितिको संयुक्त आयोजनामा तालिम शुरू भएको हो भोलिसम्म सञ्चालन हुने तालिममा नगरपालिकाबाट दलित समुदायका चालिस जनाले सहभागिता जनाएका छन् महावीर विश्वकर्मा प्रमुख प्रशिक्षक रहनु तालिममा आज रत्नगर नगरपालिकाका सामाजिक विकास अधिकारी तोरणराज पौडेलले पनि प्रशिक्षण दिनुभएको थियो दलित समुदायमा नेतृत्व विकासका लागि तालिम गरेको संयुक्त दलित नगर विकास समितिका अध्यक्ष मानबहादुर बैलकोटीले जानकारी दिनुभएको छ धनबहादुर विकली सञ्चालन गर्नुभएको तालिमको उद्घाटन सत्रमा बोल्दै नेकपा माले केन्द्रीय कमिटिका वैकल्पिक सदस्य तथा तबहादुर विश्वकर्मा राजेन्द्र हमाल देवराज रोका गोपाल सुनाम र ज्ञानमणी विकल लगायतले दलित समुदायमा नेतृत्वको अभाव भएको बताएका थिए पूर्वी चितवनको रत्नगर तिन बेल्सीमा आज निशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ सामुदायिक स्वास्थ्य केन्द्र बछौली र बेल्सी निम्न माभिको आयोजनामा भएको सो शिविरमा एक सय पचासजना बिरामीको स्वास्थ्य परीक्षण गरिएको थियो भरतपुर अस्पतालका जनरल फिजिसियन डाक्टर भोसराज अधिकारीले स्वास्थ्य परीक्षण गर्नुभएको सो शिविरमा बिरामीहरूलाई निशुल्क औषधि वितरण गरिएको केन्द्रका व्यवस्थापक दिपेन्द्र खरेलले जानकारी दिनुभएको छ मकानपुरको छत्तीवन गाविसमा करेन्ट लागेर आज एकजनाको मृत्यु भएको छ फाफरवारी नौ न्युरेणीमा बिजुलीको पोल भाँचिएर भुइँमा लतारिएको तार छो स्थानीय बयालिस वर्षे सन्चबहादुर पाख्रिनको मृत्यु भएको हो त्यसै गरी स्थानीय साठी वर्षे गंगामाया सिन्तान गम्भीर घाइते भएकोले उपचारको लागि हेटोडा अस्पताल ल्याइएको जिल्ला प्रहरीकाले मनपुरले जनाएको छ अब पालुअर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ दलहरूबीच सहमति नभई सरकारले घोषणा गरेको मङ्सिर चार गते संविधानसभाको दोस्रो निर्वाचन होला यस सरकारमै भर पर्छ विरोधीलाई मनाउनुपर्छ से समय नै कुर्नुपर्ला अर्पण जन आवाज में ती मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एप एक स्पेशलएल पोल टाइप उत्तर ए पी वा सी टाइप गरी चौवालीस पचपन्न वा पैंतालीस पचपन्न में पठान सकूँ अर्पण जन को मत परिणाम हर एक साझ पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने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 ट्राफिक खबरको साथमा फोर्टी पोइन्ट फोर डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्नगर एक सौ राचौितौवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसट्ठी सात सय त्रिचालिस सामुदायिक आवाजको रक्तदान गरौं जीवन उपहार दिउ भन्ने नाराका साथ आज विश्व रक्तदाता दिवस नेपालमा पनि मनाइएको छ जनचेतनाका कारण रक्तदाताको संख्या पछिल्लो समय बढ्दै गइरहेको छ तर रगत संकलन प्रक्रिया व्यवस्थित नहुँदा रक्तदाताको संख्या बढे पनि समयमै रगत पाउन नसकेर बिरामी र उनीहरूका आफन्तीले शास्ति झेल्नु परेको छ यो समस्याप्रति सर्वसाधारण के भन्छन् त सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै ताको संख्या बढ्दै जान्छ त्यति नै बिरामीको त्यही अनुपातमा बिरामीको संख्या बढ्दै गएको कारणले पनि एउटा प्रमुख कारण चाहिँ त्यो र दोस्रो कारण चाहिँ के हो भन्दाखेरि जति पनि संस्थाहरूले चाहिँ रगत सञ्चालन गरिरहेका छन् जीवनदान नै रक्तदान नै जीवनदान हो भनेर चाहिँ रगत सञ्चालन गर्छन् तर ती रगतहरू चाहिँ आवश्यक ठाउँमा पुगे कि पुगे होइन र पैसामा बेचबिखन भइरहे त्यो भएको कारणले गर्दा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 मृत्यु भइरहेको हुन्छ अनि यसको लागि चाहिँ त्यस्तो कुनै रुल्स एन्ड रेगुलेसन्सहरू बनाएको पनि छैन होइन बनेर पनि त्यसको इम्प्लिमेन्टेसन खासै हुँदैन यसले गर्दा चाहिँ एकदम अहिले मान्छेहरूलाई चाहिँ ब्लडको मान्छेहरूले रगत सङ्कलन गरेर लाने अनि त्यसपछि त्यो सङ्कलन गरेको रगतहरू चाहिँ पैसामा बिक्री हुने र त्यो सही सदुपयोग नभएको कारणले का का यस्तो भइरहेको मान्छेहरूको अकालमा मृत्यु भइरहेको जति पनि मान्छेहरूले मान्छेको नेपालले नेपालले बचाउनको निम्ति हुने रगत दान गर्छन् तर पनि त्यो रगतको चाहिँ सही सदुपयोग नभएको कारणले नै यस्तो हुन गइरहेको अब जुन रगत दिइन्छ त्यसको राम्ररी प्रयोगमा आउँदैन डक्टरहरूले पनि लापरवाही गर्छन् प्लस जुन गरिबहरू हुन्छन् त्यो आफूलाई चाहिएको रगत तिनीहरूले पाउन सक्दैनन् त्यसको लागि धेरै पैसा खर्च गर्नुपर्छ जुन अहिले सहयोग गर्ने संस्थाको नाममा जुन छन् तिनीहरूले राम्ररी आफ्नो काम गरिरहँदैनन् त्यही भएर नेपालमा जति अब जस्तै ब्लड क्याम्पहरू भइरह हुन्छ विभिन्न समयमा अब के अरे लगभग अब जस्तै वर्षमा धेरै नै दिनहरू धेरै नै अब जस्तै ठाउँ ठाउँबाट चाहिँ यो ब्लड क्याम्पहरू गरेर रगत सङ्कलनहरू गरेर हुन्छ र त्यसलाई चाहिँ अब चाहेको समयमा चाहिँ अब त्यसलाई सदुपयोग गर्ने खालको त्यो प्रकारको मेकानिजम चाहिँ अलिकति राम्रोसँग मिलिरहेको रा पाइँदैन अनि अर्को चाहिँ अब यो जुन रगत लिँदाखेरि पनि अब जस्तै रगत एक रगत लिनको लागि अब जस्तै अलिकति बढी नै एमाउन्टहरू चाहिँ त्यो जुन बिरामीहरूले चाहिँ तिर्नु अवस्था छ अब, अब कतिपय बिरामीहरूले चाहिँ त्यो रगतको जुन रकम छ जुन चेकअप गरेको रकम भनिन्छ त्यो रकमलाई चाहिँ एफोर्ड गर्न नसकिरहेको कारणले गर्दाखेरि पनि उनीहरूले त्यो रगत प्रयोग गर्न पाइरहेको हुँदैन जसको कारणले गर्दाखेरि चाहिँ यो बिरामीहरूको चाहिँ अकाल मृत्यु भइरहेको देख्न सकिन्छ Let's <laughs> go. सामुदायिक आवाजसँगै हामी स्थानीय समाचारको अन्त्यमा छौँ तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला हामीलाई सम्झने फोन नम्बर हो सुन्य छप्पन्न पाँच त्रिसठी दुई सय पच्चिस पाँच त्रिसठी तिन सय तिस फ्याक्स नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय एकतिस तपाईँसँग इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ इमेल ठेगाना रेडियो अर्पण न्युज एट जिमेल लागि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 र्निंगडमी मैथ साइंस रेस्ट नदीकन पांच विषय में मत्र एसएलसी और प्लस टू करना पाइने साथ ही इंग्लिश जापानीज कोरियन भाषा एवं कंप्यूटर को कोर्स